संसद भवन निर्माणको सहयोग जुटाउन संसदीय भ्रमण न्याय कानुन तथा संसदीय व्यवस्था मन्त्री महेश्वर प्रसाद सिंहको नेतृत्वमा काङ्ग्रेसका प्रमुख सचेतक दत्त दत्तचौतर नेकपा एमाले संसदीय दलको सचिवका रूपमा म भएको एउटा संसदीय प्रतिनिधिमण्डल विदेश भ्रमणमा जाने भयो यस भ्रमणका मुख्यत दुईवटा उद्देश्य थिए पहिलो नेपालको संसद भवन बनाउन युरोपेली संसदबाट सहयोग जुटाउनु थियो अहिलेको संसद भवन संसदलाई सुहाउने भवन नै होइन यो राणाकालको नाचघर हो दुई सालको निर्वाचनपछि त्यही भवनमा केही सुधार गरी पहिलो संसद बसेको थियो पञ्चायतकालमा त्यही राष्ट्रिय पञ्चायत बस्यो दुई सालको संविधान जारी भएपछि स्थापित नयाँ संसद पनि त्यहीँ बस्न थाल्यो यो संसद भवन भएन नयाँ भवन बनाउन आवश्यक छ भन्ने सबैको विचार थियो नयाँ भवन निर्माण गर्न हामीले युरोपेली संसदसँग कुरा गरेका थियौँ उनीहरूले संसद भवन बनाइदिने कुरामा रुचि लिएका थिए यही कुरा अघि बढाउनु भ्रमणको पहिलो उद्देश्य थियो दोस्रो लोकतान्त्रिक शासन व्यवस्थामा संसद सञ्चालन कसरी गर्नुपर्छ र संसदलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे विभिन्न देशको व्यवस्था बुझ्ने त्यहाँका अनुभव लिने र त्यसको लिखित प्रतिवेदन सरकारलाई दिनु थियो काङ्ग्रेसका नेता चक्रप्रसाद वास्तवला भन्नुहुन्थ्यो तपाईँले यति ठूलो जिम्मेवारी लिनुभएको छ जापान स्पेन डेनमार्क लगायतका देशहरूमा पनि जानुस् ती देशमा संवैधानिक राजतन्त्र र संसदीय व्यवस्था कसरी चलेको छ त्यो हेरेर आउनुहोस् सरकारले सबैका लागि खर्च दिएन र कार्यक्रम छुट्याउनु पर्यो हामी युरोपेली संसदको मुकाम बेल्जियम लन्डन भारत पाकिस्तान र श्रीलङ्का जान सक्यौँ कार्यक्रमअनुसार बङ्गलादेश पनि जानुपर्ने थियो तर काठमाडौँ चाँडै फर्किनुपर्ने हुनाले त्यहाँ जान सकेनौँ फ्राङ्कफर्ट भएर बेल्जियम जाँदा हामी जर्मनीमा बस्यौँ त्यसवखत पश्चिम जर्मनीको राजधानी बोनमा थियो पूर्वी जर्मनी ढलिसकेको थियो जर्मनीको राजधानी बर्लिनमा सरिसकेको थिएन बोनमा नेपालको आफ्नै राजदूतावास भवन छ गोपाल प्रसाद शर्मा राजदूत हुनुहुन्थ्यो उहाँ विराटनगरको क्याम्पस प्रमुख भएका बेला मैले त्यही कलेजमा अवैधानिक रूपमा नौ महिना पढाएको थिएँ विराटनगरमा सामाजिक कार्यक्रमहरूमा उहाँसँग सहकार्य गरेको थिएँ उहाँ र उहाँकी श्रीमती बिमालासँग मेरो आत्मीय सम्बन्ध भएकाले त्यहाँ उहाँलाई भेट्दा परिवार नै भेटे जस्तो भयो हामी दुई दिन त्यहीँ बस्यौँ गोपालजीले प्रतिष्ठित व्यक्तिसँग भेटाइदिनु भयो सिंह र ताराणीजी सामान किन्न बजारतिर जानुभयो मलाई जर्मनीका गाउँ हेर्न मन लाग्यो गोपालजीले गाडी र ड्राइभरको व्यवस्था गरिदिनु थियो म गाउँतिर लागेँ जर्मनीका गाउँमा खेतीपातीको गजब हुँदो रहेछ हामी कहाँ जस्तो आलीधुर र साँध हुँदो रहेनछ सा। चाक्ला फराकिला गाहरू हुँदोरहेछन् हामी एउटा किसानको घरमा पुग्यौँ काठको घर भए पनि बैठकक्ष भान्सा र सुत्ने कोठा छुट्याइएको थियो हामी त्यहाँ जाँदा क्रिसमसको बेला परेको थियो जर्मन किसान महिलाले आफै बनाएको क्रिसमस केक खुवाइन् किसान परिवारको घोडा तबेला रहेछ तबेलामा घोडाले पानी खाने गजबको प्रविधि रहेछ घोडाले मुखतिहाँ राख्न साथ सरल र पानी झर्दो निकाल्न साथ रोकिँदो रहेछ युरोपका गाउँमा पनि ससाना प्रविधिको उपयोग गरिदो रहेछ प्रविधिको विकास गरी त्यसको प्रयोगले गर्दा नै युरोप वास्तवमा युरोप भएको हो हामी बोनबाट बर्लिन हेर्नु गयौँ बर्लिनमा नेपालमा अवैतिक महावाणिज्यदूत रहेछन् उनी जर्मनीका चर्चित वकिल रहेछन् उनकी श्रीमती असाध्य फरासेली रहेछन् उनले नै हामीलाई बर्लिनको माइन् बर्लिन सर राम्रो लाग्यो बर्लिनमा जर्मनीको पार्लियामेन्ट हेर्नु गयौँ पार्लियामेन्टको अगाडि ठुलो आँगन रहेछ यही ठाउँबाट हिटलर कराई कराई बोल्थे दोबासेले भने आफ्ना विरोधीहरूमाथि तिखो प्रहार गर्थे त्यहाँ पुग्दा इतिहासको त्यो कालखण्डको सम्झना आयो यही ठाउँमा हिटलरले के के षड्यन्त्र गरे र सत्ता हत्याए जर्मनी विभाजनपछि अन्यायपूर्वक बनाइएको र हामीले जाने बेला भत्काइसकेको बर्लिन पर्खाल हेर्न गयौं त्यहाँ पुग्दा मेरो मनमा च्वास्स घोच्यो विगतमा कम्युनिस्ट शासन भएको क्षेत्रतर्फको बर्लिनमा सडक साँगुरा घरहरू पुराना थोत्रा मजदुरहरू बस्ने क्वाटर अध्यारा र गुम्सिएका थिए पश्चिम बर्लिनमा सड़कहरू फराकिला घरहरू ठुला र समकिला थिए पूर्वी जर्मनीका कम्युनिस्टहरूले कस्तो शासन सञ्चालन गरेका रहेछन् जनता वाक्क भएर शासकको विरोधमा ओर्लिए वास्तवमा पूर्वी युरोपका कम्युनिष्ट पार्टीहरूले गलत काम गरेकोले आफूहरू त डुबी डुबे कम्युनिज्मको सिद्धान्तलाई समेत अपमानित गरे जर्मनीमा भएको एउटा भोजको पनि चर्चा गरौँ हाम्रो सम्मानमा रात्रिभोज आयोजना भएको थियो भोजमा जर्मन संसदका सदस्य र प्रतिष्ठित व्यक्तिहरू उपस्थित भएका थिए त्यहाँ राम्रो कुराकानी भइरहेको थियो म नेपाल कम्युनिस्ट पार्टी एमालेको सांसद हुँ हाम्रो कम्युनिस्ट पार्टीको नीति यो छ भन्ने मैले बोलिरहेको थिएँ बोल्ने क्रममा मैले तिन चारपटक कम्युनिस्ट पार्टीको नाम लिए. मेरो छेउमा रहेका जर्मनीका एक वृद्ध सांसदले भने धेरै कम्युनिस्ट कम्युनिस्ट नभन यहाँ यो नाम मन पराउँदैनन् अनि मैले भने तपाईँ कम्युनिस्ट नाम मन पराउँदैनन् होला तर मेरो नेपालमा कम्युनिस्ट पार्टी लोकप्रिय छ हालैको चुनावमा यसले शानदार विजय हासिल गरेको छ यसैका यात्राका क्रममा कतिले मलाई तिमीहरूको विचार राम्रो छ तर पार्टीको नाम ठिक भएन नाम फेर भनेका थिए म जवाफ दिन्थेँ तपाईँ आफ्नो नाम फेर्न तयार हुनुहुन्छ पूर्वी युरोपमा त्यसबेला कम्युनिस्ट सरकारहरूले यति धेरै नराम्रा काम गरेका रहेछन् उनीहरूले कम्युनिस्ट पार्टीको नाम नै बदनाम गराएका रहेछन् बेल्जियममा दुर्गेशमान सिंह नेपाली राजदूत हुनुहुन्थ्यो वहाँ सक्षम राजदूत हुनुहुँदो रहेछ बेल्जियम युरोपेली संसदको मुकाम भएकोले युरोपको केन्द्र बन्दै गएको छ त्यसैले यहाँ विश्वका प्रायः ठूला देशका दूतावास रहेछन् हाम्रो सम्मानमा दुर्गेशमान सिंहले राजदूतावासमा भोज दिनुभयो प्रायः सबै देशका राजदूत अन्तर्राष्ट्रिय सङ्घ संगठनका प्रतिनिधिहरू आएका थिए हाम्रा राजदूतको अन्य देशका राजदूत अन्तर्राष्ट्रिय सङ्घ संस्थाका प्रतिनिधि र युरोपेली सङ्घका संसदसँग राम्रो सम्बन्ध रहेछ युरोपेली सङ्घका अध्यक्षसँग भेट्ने कार्यक्रम तय भयो हामीले स्वागत गर्नु वहाँ आफै गेटमा आउनुभएको थियो संसद चलिरहेको थियो हामीलाई विशिष्ट दर्शक दीर्घामा बसालियो नेपालको संसदबाट फलाना फलाना आउनुभएको छ भनेर अध्यक्षले घोषणा गर्दा संसदका सदस्यहरू टेबुल थपथपाएर स्वागत गरे युरोपेली सङ्घको संसद अवलोकन गर्दा एउटा कुराले मलाई निकै प्रभावित पार्यो एकजना सांसदले बोल्नका लागि हात उठाए अध्यक्ष 4 चार मिनिट को समय सीमा सहित बोलने अनुमति दिए ती सांसद यूरोपियी संघ का देशर में व्याप्त बेरोजगारी का संबंध में ज्यादा प्रस्तुति गरे। इस म निके प्रभावित भेंो तैयारी कर चार मिनट में धेरे क्या भन्न सकने लगे हमीक्ष ने भेटनादा एक सेकेंडिला आए त्या समय निके महत्व दिने चलन रहे हमीर बनने नया संसद भवन को नक्सा देखा वहां यूरोपी संसद का तरफ संसद भवन बना यङ पार्लियामेन्टलाई हाम्रो उपहार हो यो सांसद बस्ने आवास गृह भने तपाईँहरूले आफै बुढाउनुहोस् भन्नुभयो यसरी कुरा टुङ्गो लागेको कु थियो तर नेपालको राजनैतिक अस्थिरताले यस्तो महत्त्वपूर्ण काम पुरा हुन सकेन बेल्जियम बस्दा हामी त्यहाँको चर्चित ठाउँ वाटर हेर्न गयौँ त्यो ठुलो मैदान रहेछ त्यसै ठाउँको युद्धमा नेपोलियन बोनापाटले हारेका हुन् कसैको कुनै ठाउँमा वा कुनै कारणले पराजय हुँदा अङ्ग्रेजी भाषामा वाटर भन्ने चलन छ त्यसपछि हामी लन्डन गयौं संसद सञ्चालन सम्बन्धी अध्ययन अवलोकनमा संसदका पदाधिकारीहरूले धेरै सहयोग गरे जनप्रतिनिधि संस्था सञ्चालनबारे पाकिस्तान श्रीलङ्का मालदिवस लगायतका देशहरूको अवलोकन गऱ्यौँ पाकिस्तानका सभामुखले हाम्रो ठूलो स्वागत गर्नुभयो न्याय तथा कानुन दिवा बोझ दिनुभयो हामीले भ्रमण गरेका देशहरूको संसद सञ्चालन सम्बन्धी अध्ययन प्रतिवेदन सरकारलाई बुझायौँ अध्ययन प्रतिवेदन तयार गर्न लगाउने र त्यसलाई कार्यान्वयन नगर्ने हाम्रो परम्पराका कारण प्रतिवेदन कुन कोठामा थन्किएको होला